नमस्ते रेडियो सगरमाथा सुनेर बसिरहनुभएका सम्पूर्ण साथीहरूमा म नारायणी खड्काको न्यानो स्वागत तन्नेरी र तन्नेरी हुँदै गरेकाहरूको कथा बोकेको रेडियो नाटक चौबाटोको आज बाह्रौँ भाग हो बाह्रौँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो एकपल्ट सम्झ्यौँ है त अङ्क एघारमा लगातार फोन आएपछि पनि फोन नउठाएकी वर्षाको फोन साराले उठाइदिन्थे फोन गाउँकै अङ्कलको हुँदो रहेछ अर्कोतर्फ मिलन र उसका साथीहरू प्रोग्रामको लागि इन्डिया कसरी जाने भन्ने विषयमा छलफल गर्छन् आखिर साथीहरू प्लेन चढ्ने भए मिलनले इन्डिया जानु अघि वर्षा र पवित्रलाई भेट्छ आफ्नो पहिलो स्यालेरी आए बापत वर्षाले साथीहरूलाई छिट दिन्छे, अब ए वर्षा हजुर दिदी त्यो फ्रिजनेरीको बाक्सामा लुगा धुने साबुन छ ल्याइदेऊ ल्याइदेऊ मैले यहाँ हात हालिसकेँ क्या नखुलेको कार्टुन हो दिदी अँ बेसिनेरी बेसी झुन्ड्याएको तौलिया पनि ल्याइदेऊ है ल साबुन त्यति मैलो त रहेन छ त्यो तौलिया त अलि बिहानै धोइदिएको भए पो हुन्थ्यो त लुगा त सुकिरहथ्यो नि त्यस्तो जाडोको घाम हेर्नु कति मधुरो छ भनेको त हो नि यो चिसोले घुँडा दुखेर उठ्नै सकिन अहिले फेरि केटाकेटीका ड्रेसका लुगा धोइदिन परिहाल्यो भनेर बसेको नि धेरै त रहेन त म धोइदिन्छु नि पर्दैन काहीँ नपाएर तिमीलाई लुगा धुन लाउँथ्यो होला नि के हुन्छ त नि उता बस्नु तपाईँ म धोइदिन्छु खै ल्याउनु भो भो उता जाऊ तिमी ए केही हुन्न कि एउटै घरमा बस्नु छ खानु छ कति अप्ठ्यारो लाग्ने हो कि तपाईँलाई त पर्दैन के पर्दैन यति धोइहाल्छु नि जाऊ तिमी पडा बरु त्यसो भए तपाईँ साबुन लाउनु म पखालिदिन्छु दुईजना भएर गऱ्यो भने छिटो नि हुन्छ सुकिराख्छ क्या पर्दैन भन्दा पनि छतमा बसेर कपडा धुन चाहिँ सजिलो है दिदी घाम ताप्दै त्यही भएर निस्किएको बाथरुममा बसेर त धुन सक्दिनँ नि म त ऊ तिनीहरू भइसक्यो हो खै त ल्याउनु त अ भयो भयो कसको स्कर्ट हो यो ऊ त्यो छोटो रहेछ त दिदीको कि बहिनीको तेरो कलर त दिदीको जस्तो छ त हेर्नु त कान्छीको हो साराको त त्यस्तो छोटो स्कर्ट लगाउन कहाँ दिन्छन् कडा छ क्या स्कुल ए ऊ त मजाहरू नि ल्याउनु त यही पानीमा पहालिदिइहाल्छु म ए भो भो त्यो नता न साराको त्यो भित्र लगाएको लुगाहरू छ बाथरुममा त्यत्तिकै छोडेको रहेछ त्यसले मिन्स हुँदाको पो हो जस्तो छ त दिदी उ त रातो पानी मिस्यौ त पहालेको लुगामा तानु त तानु खोइ पोके छ त्यो पोको पारा राखेर यही मिसाइदिए जस्तो छ भयो छोडिदेऊ तिमी त्यस्तो कपडा पनि धोइदिनुहुन्छ तपाईँ आफै अब जाँच छ भने चाहिँ पनि छ क्या तँ हो भए पनि आफ्नो इनरहरू धुन त कति बेला लाग्छ र तल मैले समाति आएको छु नटर न समातै राम्रो रहेछ त्यहाँ फेरि लोडिदिइहालिस् नि यहाँ अनि दुई चारचोटि नलएर बाइक सिकिन्छ म ल रगत आयो नि समा त छैन भन्नु पर्दैन तँलाई राम्रै गइरहेको त म नजानुहोस् तैँले मर्न कानै है घुँडाइमा लगाएँ नि अलिकति पानी नै च्यात्थेछ त चोसो परेको ढुङ्गामा ठोक्यो क्या खै केही हुँदैन यतिले यता आत्ले उठ उठ उठ उठ, उठ, उठ, उठ के डो सक्छ आजलाई भयो यहाँ घुँडामा लागेपछि त घुत्रुकै भइहाल्यो नि ल भइहाल्यो नि त भोलि गर्ला ब्यान्डेज गर्नुपर्छ कि नै पर्दैन होला ब्यान्डेज त ल य म तँलाई घर छोडिदिन्छु ल ल अब भइहाल्यो नि त हेलो प्रशान्त पिर नगर छोडिदेऊरै के गर्ने त अब तिम्रो हातको कुरा पनि त होइन सबै कुरा राम्रोको लागि त हुन्छ नि मैले भनेको थिएँ नि पहिले तिमीलाई ब्याचलर सकेपछि मात्र एप्लाई गर भनेर भगवान्ले पनि त्यस्तै चाहेका त रहेछन् फिन्लें, फिन्लें के भन्छ कस्तो जिद्दी भएको नेपालमा बसेर कसैले पढाइ छैन लागि पढिदिने हो रुकै गर्छु मैले भनेको कुरा कहिले मानेको छौ र तिमीले अनि त दुःख पाउँछौ नि तँलाई सम्झाएको त हो नि लाग्ने भए पो तेरो बुद्धि हुनु पर्यो नि बुद्धि तैँले चाहिँ भन्नुहुने मैले के भयो केको पसार हो यस्तो ओह के भयो के होइन के भयो तेरो खुटामा? ए के होइन बाइक सिक्दै थिएँ सुमनसित लड़े? अँ खुब राम्रो गरीस् बेला न बेला बाइक सिक्नु परेछ तँलाई अहिले ल के भयो त सिकिराखे काम लाग्छ नि के बाइक हो अन्त पाँच सात हजार तिरेर सिक्नुपर्छ उसले सित्दैमै सिकाइदिरहेको छ अहिले तँलाई पढ्न छाडेर दस्तौँ हिँड्नु परेछ बाइक र कुनि के के जाति सिक्ने भन्दै चाहिएपछि सिके भइहाल्यो नि पढाइ केही छैन खुब हलेर हिँड्नेछ आजकाल ल त्यसै गराउँदो रहेछ कगजको रिस ल्याएर म माथि वेटिंग वेटिङ हुनु कति बेर वेट गर्नु होला है खोइ टाइम त हुन लाग्यो क्या अरे घरमा फोन गरिसकिस् नि औ गरेँ उसैलाई गरिस् फोन अँ गरेँ कहाँ गइदिन्छ केटाहरू खोइ वासरुम गएको होला नि तिनीहरू छुट्ने अरे क्या जात त्यस्तो नभने उसलाई पिर पर्क्यो होइन म छुट्टी केही छैन उसलाई बरू मिलन छुट्न चाहिँ भएन यहाँ नकरान अनि लाइब्रेरी डेट कस्तो भयो त अहिले आएर सोचे यो सोध्छु भन्दै थिएँ बिर्सोचु क्या मलाई त थाहा छ सुन्न त्यसले पनि कस्तो मन पराउँछ पराउँछ जस्तो लाग्छ नि किन के भएर हुन त के हुनु जिस्काएको जिस्काइ गइरहेको छ नि त जिस्किनु त्यो जोसँग जिस्किरहेको छ नि तर मसँग अलिक बढी जिस्कायो जस्तो लाग्दैन तँलाई हे तपाईँ पनि जिस्किएर बोल्दैछ अनि त्यही भएर होला नि जा जिस्किनु है मेरो बोल्ने बानी नै यस्तै हुने त्यो त मलाई पो थाहा छ त तिनीहरूलाई थाहा छ त हेरौँ अब यो ट्रिपले केही क्लोज भइन्छ होला नि तैँले ट्रिप प्लान गरेँ क्या यसको लागि जा त्यस्तो चाहिँ होइन है अलिअलि त हो नि त अलिअलि भन्न त उसो भाइ प्लेनमा पनि सँगै बस्ने हो कि त अमलसित कुरा गरेर मिलाइदिउँ धेरै नजिस् क्या यस्ता अक्वर्ड बनाउने काम चाहिँ नगर्ने ल भन्छु अस्तिको कुरा के कुरा मलाई के था, अस्ति के कुरा भन्नु छ भन्छ होइन ए ए अँ मलाई एउटा बोय फ्रेन्ड खोज्देऊ भनेर के रे के रे माइगड अनि के सुन्दैछु म यो हो भने रहर लाग्यो क्या अरूको देखेर सुनेर कसको देखिस त्यस्तो रहर लाग्ने गरेर पवित्रको अनि उता कलेजको साथीहरूको ए पविता त्यचीको नि बोसफ्रेन्ड छ त छ नि मै मात्रै भएँ क्या एक्लै मनी त छु नि हेर कसरी ढाँट्न सकेँ यत्रो भूमिका बाँधिसकेँ अझै भन्दिनँ म अहिले फिर्ता ल्याइदिएँ भन्ने बेला चाहिँ सोध्दैन औषधि बाउको कथा भन्दै थिएँ केटोलाई स्या साँच्चै त बिमानलाई मन नपरेको हो भने तिम्रो जस्तै खोज्दै न जुनले पनि हाई भन्नेवाला हजुर मलाई थाहा छैन भन्नु थाहा न भन्नै चाहन्नु म कर गर्दिनँ हेर तर आई ओल थर्ट बि यर फ्रेन्ड्स फर्स्ट आइएम सरी दि किन ढार्नु पर्थ्यो र त्यसरी मोबाइलदेखि पार्टीमा रक्सी खाएको सेक्रेसीसम्म त मेन्टेन गराएको थिएँ त मैले होइन होइन दिदीस्तो कुरा होइन के इट्स भेरी कम्प्लिकेटेड यु नो अनि भन्नँ त मलाई we'll straighten it out together. Mhm. Uh -huh. I don't think so. Kina? मैले यो कुरा भनेर एकचोटि न राम्ररी ठक्कर खाइसकेछु कि दि। कति भन्ने मन लागेर पनि आजलाई भन्न नसकेको हो के। मतलब I lost my best friend because of this and I don't want to lose you. You won't lose me. हजुर अब अलिकति स्ट्रिक होइस नि त अनि एक्सेप्ट गरेसिन्नु होला भनेर इन्टरकास्ट हो कि हो हो के होइन त्यस्तो त के त म्यारिड हो केटा होइन त्यस्तो पनि होइन के हो त अनि यतिकै गेसिङ गेम मात्रै खेलिरहने हो क्या अब रातभरि जज नगर्छु होला के छ र त्यस्तो जजै गर्ला नि भनेर डराउनु पर्ने छ भने त आई लस्ट स्मृति बिकज अफ दिस स्मृतिसँग सम्बन्ध नै टुट्ने गरी साराको कोसित सम्बन्ध गहिरिएको होला साराकै शब्दमा भेरी कम्प्लिकेटेड रिलेसनसिप स्टोरी सुन्न अर्को अङ्क नछुटाउनुहोला तपाईँलाई आजको अङ्क कस्तो लाग्यो राम्रो नराम्रो जे जस्तो लागे पनि मलाई प्रतिक्रिया लेखेर पठाउन चाहिँ नबिर्सिनुहोस् प्रतिक्रिया पठाउने ठेगाना चाहिँ फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचएआइएलई हो प्रतिक्रिया पठाउन नबिर्सिनुहोस् है आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू दुर्गा कार्की निशा थापा सीमान्तपुढा सैनी रविना थापा कुशल बिष्ट, दीक्षा आचार्य आयुष्मा खड्का अश्विन थपलिया र समापिका गौतम लगायत नाटक लेखेका दुर्गा कार्की र नाटकका निर्देशक नवराज बुढाथोकीलाई धन्यवाद दिँदै म नारायणी खड्का विदा हुन्छु हरेक हप्ताको सोमबार साँझ सवा साथ बजे र मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्न नछुट्याउनुहोस् है